दिने तयारी सडक निर्माणमा अनियमितता भएको भन्दै उपभोक्ता समितिका पदाधिकारी कञ्चनपुरमा हत्या गरिएका विष्णुदत्त भट्टका आफन्तद्वारा प्रहरी विरुद्ध आन्दोलनको घोषणा जंगली च्याउ खाँदा बझाङमा एकै परिवारका जना बिरामी दार्चुलामा एकल महिला सुरक्षा कोषको प्रयोग भएन र बैतडीको रुद्रेश्वर मा सडक भाषी अवरुद्ध भएको सडक खुलाउन अझै केही दिन लाग्ने को वड़ी पड़ी नौला उठा विषय नंबर शून्य छियानबे चार बीस चार सोलह में छोटो जानकारी दूस फोन तमाम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 सहयोगी रिपोर्टरको रूपमा प्रभावकारी सूचना बयानब्बे दशमलव दुई मेगा हार्ज र इन्टरनेटमा रेडियो साँझ छ बजीको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु पञ्चेश्वर बहुद्देश्य परियोजनाका लागि आगामी अक्टोबर अक्टोबरसम्म विस्तृत आयोजना प्रतिवेदन डीपीआरलाई अन्तिम रूप दिने तयारी गरिएको छ बुधबारसम्म सम्पन्न नेपाल र भारतका ऊर्जा सचिव चौथो संयुक्त बैठक प्राविधिक रूपमा नभनिएकोमा डीपीआरलाई अन्तिम रूप दिने र सबै विषय टुंग्याउन सहमति भएको छ पंचेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र बहादुर गुरूङले तीन तीन महिनामा सचिव बैठक बस्ने समस्यालाई एकीकृत गरेर समाधान गर्ने विषयमा ट प्राप्त गर्ने लाभ हानी प्रविधिको प्रयोग डुबान पुनस्थापना र थप गर्नुपर्ने विषयलाई समेत संयुक्त बैठकले आधार तयार पारेको र आगामी अक्टोबरसम्म समृद्ध पार्ने लक्ष्यका साथ तत्काललाई डीपीआरको अन्तिम रूप नदिएको गुरूङले बताएका छन् विगत एक्काइस वर्षदेखि अट्किँदै आएको सो परियोजना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि अगाडि बढ़ाइएको होमर्शदाताले पंचेश्वर बहुद्देश्य आयोजनाको डिपीआर तयार पारेको छ उत्तर डिपीआरमा थप गर्नुपर्ने आवश्यक सुझाव दिन दुवै मुलुकका ऊर्जा एवं जल श्रोत सचिवले सरकार एका निकायलाई उपलब्ध गराएको थियो ऊर्जा सचिव एवं जल तथा ऊर्जा आयोगको सचिवालयले समेत आवश्यक सुझाव दिए पनि थप अध्ययन गर्नुपर्ने भएकाले तीन महिना थप गरेको प्रमुख कार्यकारी अधि गुरूङको भनाइरहेको छ हामीले आगामी तीन महिनासम्म दीर्घकालीन हितलाई आधार बनाएर थप अध्ययन गर्न खोजेका हौ त्यसले आयोजनालाई थप सहज बनाउने विश्वास लिएका छौ उनका छन् समेत छलफल भएको छ दुवै मुलुकका कानून संघ जानकार निकायसँग छलफल गरेर आगामी बैठकमा पेश गर्ने अन्तिम निर्णय गरिने भएको छ लगानी जुटाउने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले कानुनी आधार खोज्ने भएकाले सो विषयमा छलफल गरिएको बताइएको छ यस्तै प्राधिकरणको मानव स्रोतको उपलब्धता उनीहरूको हैसियत है तथा प्राविधिक जनशक्तिका लागि पनि थप अध्ययन गरिनेछ आयोजना अगाडि बढ़ाउन संयं प्राविधिक तथा अन्य जनशक्ति आवश्यक आवश्यक भन्ने भएकाले मानव संसाधनका विषयमा छलफल भएको थियो बैठकले चालू आर्थिक वर्षका लागि पूर्व प्रस्तावित बजेटमा संशोधन गरेर रू चालिस करोड़ पारित गरेको छ यसअघि दुबै मुलुकले चालू आर्थिक वर्षका लागि रू पचास करोड़ प्रस्ताव गरेको थियो भारतीय जलस्रोत सचिव शशिशे आन्तरिक काममा व्यस्त रहेकाले अतिरिक्त सचिव यूपी सिंह बैठकमा सहभागी भएका थिए प्राधिकरणको कार्यदेशमा अतिरिक्त सचिवले सबै काम गर्न पाउने व्यवस्था नभएका कारण केही दिनभित्रै दुवै मुलुकका सचिवले आपसी परामर्शका आधारमा बैठकको निर्णयलाई अन्तिम रूप दिने तयारी गरिएको छ सा। दुई साताभित्रै चौथो बैठकको निर्णयले औपचारिकता पाउनेछ गुरूङले भन्नुभएको छ प्राधिकरणले सो आयोजनाबाट कूल पाँच मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्रक्षेपण गरेको छ ट पञ्चेश्वरबाट तथा दुई सय चालिस मेगावाट विद्युत रूपली काठबाट उत्पादन गरिनेछ यस आयोजनाबाट एघार हजार आठ सय पञ्चासी मेगावाट गिगावाट आवर विद्युत प्रति वर्ष उत्पादन हुनेछ यस्तै डिपीआरमा प्रस्ताव गरिएनुसार आयोजनाको लागत रू पाँच सय अर्ब प्रस्ताव गरिएको छ त्यसमा नेपाल र भारतले संयुक्त रूपमा समान लगानी गर्नुपर्नेछ त्यस्तै महाकाली नदीको पानीको विषयमा समेत सामान्य रूपमा समान धारणा बनेको छ महाकाली नदीमा वार्षे कुल अठार हजार मिलियन क्युबिक मिटर पानी जम्मा हुने गर्दछ त्यसमा 12 मिलियन क्युबिक मिटर पानी बाकी छ हजार मिलियन क्यूबिक मीटर पानी मध्य तीन हजार त्रिहत्तर मिलियन क्यूबिक मीटर पानी प्रयोग करने एक हजार मिलियन क्यूबिक मीटर पानी भारत प्रयोग करने हजार एक सौ छहत्तर मिलियन क्यूबिक मिटर पानी भने नदीमा छोड़नुपर्नेछ आयोजनाबाट नेपालले वार्षिक रू चौतिस अर्ब पचास करोड़ प्राप्त गर्नेछ भने मत्स्यपालन कार्बन व्यापार सिंचाई तथा पर्यटन जटिबुढी फलफूलमा उल्लेख्य आमदानी गर्न सकिने बताइएको छ जिल्ला शिक्षा कार्यालयहरूको बेरोजी फर्चोट प्रगति विवरणको देशभरिमा सुदूरपश्चिमका दुई जिल्लाले मात्र प्रगति गरेको देखिएको छ फर्च्यटमा जिल्ला शिक्षा कार्यालय डौडेलधुराले दोस्रो स्थान हासिल गरेको छ भने जिल्ला शिक्षा कार्यालय डोटीले चौथो स्थान उघटेको छ सुदूरपश्चिमका अन्य कुनै पनि जिल्ला बेरोजी फर्च्यट प्रगतिको पहिलो पर्नमा समेत पर्न सकेका छैन आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा डौडेलधुराको फर्चेटको प्रगति प्रतिशत चौरानब्बे पुगेको छ भने डोटीको प्रगति प्रतिशत नब्बे देखिएको छ जिल्ला शिक्षा कार्यालय डौडेलधुराको आर्थिक वर्ष दुई त्रिहत्तरसम्म फरच गर्न बाँकी रहेको पचास हजार आठ सय आर्थिक वर्ष दुई हजार बहत्तर रहेको अडचालिस हजार दुई सय सत्तालिस रुपियाँ शिक्षा विभागले निकालेको तथ्याङ्कमा उल्लेख गरिएको छ सम्मको बेरोजू आर्थिक वर्ष दुई हजार देखिको रहेको जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ आर्थिक वर्ष दुई हजार तिहत्तर चौहत्तरमा जिल्ला शिक्षा कार्यालयले बेरोजू शून्यमा पुर्याउन बाँकी रहेको दुई हजार छ सय गर्नुपर्ने देखिएको छ तर भौतिक निर्माणका काम समयमै नहुँदा शत प्रतिशत बेरोजू चुनौती देखिएको जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त विष्टले बताउनु भएको छ यस्तै उता डोटीमा आर्थिक वर्ष दुई हजार बहत्तर फर्च गर्न बाँकी रहेको एकचालिस हजार पाँच सय अठार रुपियाँ बेरोजुमा तेइस सैतिस हजार चार भएको छ आर्थिक वर्ष दुई हजार चौहत्तरमा जिल्ला शिक्षा कार्यालय टोटीले चार हजार एक सय एघार रुपियाँ बेरोजी फर्चेट गर्नुपर्ने देखिएको विकास कार्यक्रम अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र एकको पचुईदेखि बरैयासम्मको सड़क निर्माणमा अनिमित्त भएको भन्दै उपभोक्ता समितिका पदाधिकारीले नै अख्तियार दुर्पा अनुसन्धान आयोगमा उजुरी दिएका छन् बेलौरी नगरपालिकाको पचमईि बरैयासम्मको अध्रो सड़क निर्माणका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट दश लाख बजेट हिनामिना भएको जनाउँदै उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र चन्द्र र सचिव वीरेन्द्र चन्द्रले अख्तियार दुर्भाग्य अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरमा उजुरी दिएका हुन् उपभोक्ता समितिका उपाध्यक्ष सचिव सहित वाउन्न जनाले संयुक्त रूपमा हस्ताक्षर गरी अख्तियार कार्यालयमा उजुरी दिएको सचिव चन्द्रले बताएका छन् उनका अनुसार सड़कमा ग्राभलिङ गर्नका लागि अध्यक्ष म सचिवको नाममा संयुक्त खाता सञ्चालन गर्नका लागि स्थानीय विकास अधिकारी मोहन पौडेलले तोक आदेश गरेको भए पनि आदेश कार्यान्वयन नगरिए अध्यक्ष एकलेले खाता सञ्चालन गरी अनिमितता गरेको उनले बताएका छन् जुन ठाउँमा सड़क निर्माण गर्नुपर्ने हो त्यहाँ गरिएन उनले भने मादण्ड विपरीत कमशल खारे ग्राबलिङ गरी उपभोक्ता समितिका अध्यक्ष भवानी चन्दले सड़क निर्माणका लागि आएको रकममा कुनै किसिमको अनिमितता नभएको बताएका छन् उनले भने फ्री जान लागेको रकम ल्याएर जनताको हितमा प्रयोग गरिएको छ अख्तियार अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क का कार्यालय महेन्द्रनगरका सूचना अधिकारी विष्णुसिंह विष्टले कार्यालयमा सड़क निर्माणमा अनिमितता भएको भनेर परेको उजुरीमाथि छानबिनको कार्य भइरहेको बताएका छन् गतचैत पहिलो सता हत्या गरेका कञ्चनपुरको बेदकोट नगरपालिका एक चम्पापुरका विष्णुद भट्टका आफन्तले प्रहरी विरूद्ध आन्दोलनको घोषणा गरेका छन् हत्या भएको झण्डै चार महिना पुग्दै लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि आफन्तहरूले आन्दोलनको घोषणा गरेका हुन गत चैत र गते राती हत्या गरिएका भट्टका श्रीमती शान्ति र छोराहरू महादेश प्रकाश तथा वासुदेव भट्टले आज संयुक्त विज्ञप्ती जारी गरेर पर प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा उत्रिने घोषणा गर्नुभएको हो उहाँहरूले भोलि सदनमुकाम महेन्द्रनगरको मदनचोकबाट प्रदर्शन गर्ने जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस गर्ने तथा प्रशासन कार्यालयमै दुई घण्टा धरना दिने बताउनु भएको छ यसै पीड़ित पक्षले पर्सि शनिबार र आइतबार चम्पापुरमा चक्का गर्ने घोषणा गरेको छैत्र छ गते बिहान साफ को चाप पूर्व पश्चिम राजमार्गको चम्पापुर सड़क खण्डमा फेला परेको थियो चापको प्रकृति हेर्दा कुटेर हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले अहिलेसम्म हत्याराको पत्ता लगाउन भने सकेको छैन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी अधिकारीले हत्यामा संलग्न भएको आशंकामा केही व्यक्तिहरूलाई हिरासतमा लिएर अनुसन्धान गरे पनि हत्यारा नजिक पुग्न नसकेको स्वीकार गर्नु भएको छ जारी जिर गर्दै पीडित पक्षले किटानी जाहेर नदिएका कारण अनुसन्धानमा केही असहज भएको बताउनु भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलले यो वर्ष परेको मध्ये अस्सीवटा ओजुरीमा गहन अध्ययन गरिरहेको जनाएको छ चालु आर्थिक वर्षमा पाँच भन्दा बढ़ी ओजुरी परेकोमा अस्सीवटा ओजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ती सब उजुरी शिक्षा स्वास्थ्य रनसित सुदूरपश्चिम अख्तियार आएदी हालसम एक हजार तीन सौ उजुरी पड़े जनाई ती मधे सात सौ भाग बड़ी मुद्दा फोरसौट भई सको अख्तियार का क्षेत्रीय प्रमुख मित्रलाल रेग्मी शिक्षा स्वास्थ्य रनसित मुद्दा सब बड़ी पर्ने अख्तियार शिक्षा संबंधी तीन सय त्रिचालीस वन संबंधी एक सौ उजुरी पड़े जनाई अन्य जिल्लाको तुलनामा सबैभन्दा बढ़ी मुद्दा कैलाली कञ्चनपुरबाट परेको जनाइएको छ कैलालीबाट दुई सय र कञ्चनपुरबाट दुई सय बाइस मुद्दा परेका छन् अख्तियारले क्षेत्रीय कार्यालय दिपायल र सम्पर्क कार्यालय महेन्द्रनगरमा उजुरी लिने गरेको छ भ्रष्टाचार वा अनियमितता सम्बन्धी उजुरीहरू फोन ई हुलाक मार्फत दिन सकिने व्यवस्था गरिएको जनाउँदै क्षेत्रीय प्रमुख रेग्मीले अख्तियारको उजुरी पेटिकामै पनि सर्वसाधारणले उजुरी दिन सकिने बताउनु छ आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममा उहाँले उजुरी परे लगत्तै अख्तियार अनुसन्धान थाल्ने गरेको उल्लेख गर्नु भएको छ जनता भ्रष्टाचारको विरुद्धमा धेरै चेतना सचेत भइसकेको जनाउँदै क्षेत्रीय प्रमुख सुदूरपश्चिममा अख्तियार आएपछि धेरै हदसम्म सुधार भएको दावी गर्नुभयो उहाँले अख्तियारकै उपस्थितिका कारण सरकारी कार्यालयमा सुधार हुन थालेको उल्लेख गर्नु भएको छ अख्तियारले विभिन्न मुद्दाबाट त्रिसठी लाख छब्बीस हजार रुपियाँ राजस्व समेत संकलन गरेको छ अख्तियारमा उजुरी आउने क्रम पनि बढ़िरहेको बता अख्तियारले अनुचित कार्य गरी दुई किसिमको उजुरी लिने गरेको छ अनुचित कार्य भएको उजुरी परेमा सम्बन्धित व्यक्तिलाई चेतावनी सहित सम्झाउने गरेको सो कार्यालयको भनाइ छ तर भ्रष्टाचार भएको उजुरी परेमा वा संचार माध्यममा भ्रष्टाचारका समाचार आएमा तुरन्त अनुसन्धान शुरू गर्ने गरेको अख्तियारका विष्णुसिंह विष्टले बताउनु छ अख्तियारको क्षेत्रीय कार्यालयले सम्पत्ति र शैक्षिक योग्यता छानको अधिकार भने क्षेत्रलाई नरहेको जनाएको छ यी दुवैबारे छानबिन केन्द्रले नै गर्ने गरेको प्रमुख रेग्मीले बताउनु भएको छ यस आर्थिक वर्षमा गरेको क्रियाकलापहरूको बारेमा जिल्ला कृषि विकास कार्यालय दार्चुला र जिल्ला पर्शु सेवा कार्यालय दार्चुलाले सार्वजनिक सुनवाई सम्पन्न गरेको छ आर्थिक वर्षभरि गरेको प्रगति विवरण तथा समस्या बारेमा सार्वजनिक सुनवाई गरिएको हो कार्यालयले आफ्नै आयोजनामा समीक्षा मार्फत सार्वजनिक सुनवाई गरेको हो सार्वजनिक सुनवाई कार्यक्रममा नियमित भए गरेका काम तथा बजेट खर्च विवरण पेश गरिएको छ वर्षनी बजेट खर्च भए पनि उल्लेख प्रगति पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ कार्यालयहरूले योजना छनौट गर्दा वास्तविकतामा गर्नुपर्ने शेरसिंह धामीले बताउनु भएको छ आवश्यकता र माघको आधारमा कार्यक्रम गरे प्रगति हुन सक्ने उहाँको भनाइ रहेको छ जिल्ला कृषि विकास कार्यालयले यस वर्ष कृषि प्रचार कार्यक्रममा सहकारी खेती साना सिंचाई सिंचाई तथा जलस्रोत व्यवस्थापन परियोजना कृषि तथा खाद्य सुरक्षा मध्य पहाडी वृहतर मकै उत्पादन युवा लक्षित व्यावसायिक तरकारी बिउ आलु आत्मनिर्भर कार्यक्रमहरू सञ्चालन गरेको थियो त्यस्तै भकारो सुधार कार्यक्रम सना तथा मजौला कृषक आय वृद्धि आयोजना तथा व्यवसायिक कृषि तथा व्यापार आयोजना लगायतका कार्यक्रम गरेको वरिष्ठ कृषि विकास अधिकृत खगेन्द्र प्रसाद शर्माले जानकारी दिनुभएको छ कार्यालयले यस आर्थिक वर्षमा कुल पाँच करोड़ अठाइस लाख पचहत्तर हजार रूपियाँ खर्च गरेको जनाएको छ यसै गरी जिल्ला पशु सेवा कार्यालयको लागि यस आर्थिक वर्षमा कुल चार करोड़ तेह्र लाख अठासी हजार छत्तीस रूपियाँ निकासा भएकोमा निकासा बराबरको रकम खर्च भएको जनाएको छ तपाई खबर रहनु भएको छ कञ्चनपुरमा प्रहरी इन्चार्ज सहित 25 प्रहरी जना प्रहरी कार्यवाहीमा जंगली खादा बजाङमा एकै परिवारका एकल महिला सुरक्षा कोषको प्रयोग भएन ए बुढो लागि पाइन्छ रे गाई नभए पनि एउटा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 मासु तथा दुध खानाले बच्चालाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्वहरू प्रदान गर्छ जुन वनस्पति खानाबाट पाउन गाह्रो हुन्छ त्यसैले बच्चा छ महिनाको पुगेपछि दुई वर्षसम्म उनीहरूलाई गाई भैंसी र बाख्राको दुध एवं दुध परिकार तथा माछा मासु र अण्डा पर्याप्त मात्रामा खुवाउनु पर्छ सा। साथै आमाको दुध पनि दैनिक खुवाइ राख्नुपर्छ कृषि तथा खाद्य सुरक्षा तथा राष्ट्रिय स्वास्थ्य शिक्षा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगामा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो पंचेश्वरको डीपीआरलाई अन्तिम रूप दिने तयारी दुई साताभित्रै बस्ने बैठक निर्णयले औचारिकता पाउने जिल्ला शिक्षा कार्यालयहरूको बेरोजु फर्च्योटमा सुदरपश्चिमका दुई जिल्लाको मात्र प्रगति बेरुजु फर्च्योट प्रगतिमा जिल्ला शिक्षा कार्यालय डडेलधुरा देशमा दोस्रो स्थानमा लगायतका समाचार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायब निरीक्षक सहित पच्चीसजना प्रहरलाई कार्यवाही गरेको छ प्रहरी आचरण विपरीत काम गरेको भन्दै पच्चीस प्रहरलाई कार्यवाही गरेको हो एक महिना अघि दैजी चम्पापुरकी रामदुलारी राणा हत्या प्रकरणमा दैजी प्रहरी इन्चार्ज करण सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरवाही गरेको भन्दै उनीहरूलाई कार्यवाही गरेको जनाएको छ बझांग में जंगली च्या खा जना बिरामी भाग बुधवार बेलुका जंगली च्याव खाया कड़े साथ गगनक कडायतका तीन छोरा बिरामी भएका हुन् बुधबार गोठालो गएका बेला जंगलबाट आएको च्याउ खाएका गगनका चौध वर्षका छोरा नीराज 11 वर्षका रमेश 7 वर्षका सुजन बिरामी भएको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो बिरामी तीनैजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर पूर्ण घटीमगरले बताउनु भएको छ बजारको आज अनुगमन गरिएको छ जिल्ला प्रशासनले गरेको अनुगमनको क्रममा व्यापारीहरूको म्याद नागेका खाद्य वस्तुहरू बिक्रीका लागि राखिएको र नेपाल सरकारले मान्यता नदिएका नाप्तोलका उपकरणहरू प्रयोग गरेको पाइएको छ नाप्तोलका उपकरणहरू भारतबाट ल्याइ प्रयोगमा ल्याइएको पाइएको जिल्ला प्रशासनले बताएको पत्रकार डीपी विष्टले जानकारी दिनुभएको छ खाद्य पदार्थका साथै पेय पदार्थहरू समेत विक्रीका लागि राखेको भेटिएको प्रशासनले जनाएको छ परिवारको सानो चिटिक्कको बस्ती घर घरमा चर्पी जुठ्यान र भाडा सुकाउने चाङ पर्याप्त खानेपानी कृषि साई मेहनती किसान सफा गाउँ आम बगरमा सबै पूर्वाधार देखेर जिल्ला विकासले यो गाउँलाई यही आर्थिक वर्षमा जिल्लाकै नमुनावडा घोषणा गर्ने तयारी गरेको थियो गाउँलेहरू खुसी थिए तर जिल्लालाई यातायात सञ्जालमा जोड्ने भन्दै खन्न शुरू गरिएको जडारी गाड कोइराल कोट सड़कले उनीहरूको खुशीलाई सपनामै सीमित गरिदियो नमूना वडा घोषणाको तयारीमा जुटेका आम बगर बासिन्दा सड़कले बनाएको पैह्रोको कारण अहिले त्यो गाउँमा बस्न नसकिने भएकाले अन्तै बस्नी बस्ती सारिदिन माग गर्दै दिनह जिल्ला प्रशासन कार्यालय बझाङ धाइरहेका छन् वातावरण क्षतिको पूर्व आकलन नगरी सड़क खन्नका लागि डोजर सञ्चालन गर्दा सामु मेला सा रहेको आम बगरबस्ती तहस नहस भएको छ दुई परिवार विस्थापित भएर नजिकैको विद्यालयमा शरण लिएर बसेका छन् अरू छवटा घरमा डोजरले लगाएका ढुङ्गा लागेर क्षति भएको छ अलिकति पानी पर्ने बित्तिकै ठूला ढुङ्गा खस्न शुरू हुन्छ स्थानीय बलराम भण्डारीले भन्नुभयो पानी पर्न शुरू भएपछि रात आधरातमा पनि केटाकेटी टिपेर स्कूलको चौतिर दगुड्छौं एक महिना भयो एकदिन पनि राम्रोसँग सुत्न पाएका छैनौं सडकबाट खसेका ढुङ्गा लागेर उहाँको पक्की घरको छत र दायाँ तर्फको भित्ता भत्किएको छ सडकबाट आएका ढुङ्गा लागेर कैले दमाई र कानपुरी सार्कीको घर पूर्ण रूपमा क्षति भएको छ सामान्य पानी पर्ने बित्तिकै भागाभाग हुन्छ सिद्धराज जोशीले भन्नुभयो ढुङ्गा गोली आए जसरी खस्छन् पूरै गाउँ त्रासमा छ सडक खनेको माटो भगेर आएर आम बगरवासीको झण्डै पन्ध्र रोपनी खेत पनि पुएको छ दिनदिनै भगिरहेको माटोले अरू खेत पनि पुरिने क्रममा रहेका छन् आज रोपेको खेत भोलिपल्ट पूै पूर्एको हुन्छ दिलबहादुर खत्रीले भने तीन पटकसम्म त दोहोऱ्याएर रोपे पूरेको पूरै हुन थालेपछि रोप्नै छाड़िदिए दुई हजार सन्ताउन्न साल जेठमा आएको भाड़ीले उनीहरूको पुरानो अल्फा बगर बस्ती बगाएपछि त्यहाँ सरेका थिए पहिला सेतीले बगाएर यहाँ सर्यौं मनिषा दमाईले भन्नुभयो यहाँ बाटोले बस्न दिएन अब कता जाने आम बगरका बासिन्दा यो समस्या लिएर तीन पटक जिल्ला प्रशासन कार्यालय धाइसकेका छन् पटक पटक आफ्नो समस्या बताउँदा पनि जिल्ला प्रशासन कार्यालयले यसमा चासो नदेखाएको उनीहरूको गुनासो छ जिल्ला प्रशासन कार्यालयले भने पीड़ितको समस्याले आफूहरूले गम्भीर रूपमा लिएर समाधानको पहल गरिरहेको बताएको छ प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आफूले सड़क डिभिजन कार्यालयसँग समन्वय गरिरहेको बताउनुभयो दुई साल जेठमा जिल्ला विकास समितिको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको झण्डै चालिस लाख र स्थानीयको श्रमदान गरी एक करोड़ पचास लाख भन्दा बढ़ीको लागतमा निर्माण भएको जडारी गार्ड मालुमेला सिसाई कुलो सड़कबाट खसेको ढुंगा लागेर ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ यस्तै जिल्ला विकास समितिको जलस्रोत परियोजना र स्थानीयको श्रमदान गरी झण्डै सोह्र लाखको लागतमा दुई सालमा निर्माण गरिएको आम बगर खानेपानी पनि पूर्ण रूपमा ध्वस्त भएको छ कुशल राज शर्माले थुनुवा वा कैदीले राज्यले तोकी बमोजिमका अधिकारबाट वंचित हुनु नपर्ने बताउनु भएको छ जिल्ला करागार अछामको निरीक्षणका क्रममा कैदीबन्दीहरूसँगको भेटघाटमा उहाँलाई यस्तो बताउनु भएको हो लिंग उमेर रोगी र मुद्दाको प्रकृतिका आधारमा कारागार कारा इन तथा नियमावलीले गरेको व्यवस्था अनुसार कैदीबन्दीहरूले राज्यले प्रदान गर्ने सेवा लिइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्रत्येक नागरिकको मानव अधिकारलाई रक्षा गर्नुपर्ने बताउनु भएको छ उसका आधारमा सजाए तोकिएका तो व्यक्तिमाथि मानव अधिकार हनन गरिए त्यसमा संलग्नहरूमाथि पनि कड़ा कार्यवाही गर्ने व्यवस्था राज्यले नै गरेको उहाँले बताउनु भएको छ दुर्गम जिल्लाका कारागारहरूमा अझै अपेक्षा अनुसार व्यवस्थापन गर्न नसकिएको कैदीहरूले उचित सेवा सुविधाको महसुस गर्न नसकेको उहाँको भनाइरहेको थियो थुनुवा तथा बन्देहरूको हकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरूमा व्यवस्था गरिएका कानूनहरू पालनका लागि पनि उहाँले कार्यगार प्रशासनलाई निर्देशन दिनु भएको छ महिला तथा बालबालिका कार्यालय अन्तर्गतको एकल महिला सुरक्षा कोषबाट हालसम्म कुनै पनि महिलाले सहयोग नलिएको पाइएको छ आर्थिक तथा सामाजिक रूपमा विपन्न एकल महिलाका लागि कोष स्थापना भएको भए पनि हालसम्म कसैले पनि सहयोगका लागि निवेदन नदिएका महिला विकास अधिकृत विष्णुमाया पौडेलले जानकारी दिनुभयो कोषको रकम ज्यादै नै समस्यामा परेका एकल महिलाहरूको शिव विकास स्वरोजगार औषधि उपचार लगायतमा खर्च गर्न पाइन्छ तर कार्यालयमा कुनै पनि निवेदन नपरेको वहाँले बताउनुभयो कोषबाट चालु आर्थिक वर्षमा पैसा खर्च नभए पनि फिज भनी नहुने उहाँको भनाइ छ प्रमुख जिल्लाधिकारी अध्यक्ष रहेको सो कोषमा पचास हजार रकम रहेको पौडेलले जानकारी दिनुभएको छ यो दार्चुलाको खबर हो गोकलेश्वर सर बिटुले सड़क खण्ड अन्तर्गत बैतड़ीको रूद्रेश्वर धौकुचेमा अवरूद्ध भएको सड़क खुलाउन अझै केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय बैतड़ीले जनाएको छ पूरै सड़क भाँसिएकाले सड़कको मरमा सम्भार हुन धेरै दिन लाग्न सक्ने प्रहरीले जनाएको जनाएको छ लगातारको वर्षाले धौकुचेमा सड़क भाषिएपछि सड़क अवरूद्ध भएको हो सड़क अवरूद्ध हुँदा यातायातका साधनहरूबीच बाटीमा रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् सड़क मरमत नभएसम्म यातायात संचालन नहुने भएपछि त्यस क्षेत्रमा आवत जावत गर्न समस्या भएको स्थानीयले बताएका छनृ आज सुदूरपश्चिम सड़क तथा सी दुर्घटना पूर्व पश्चिम राजर्गत अत्तरिया नगरपालिक आठ खैराना नजीक अत्ट पूर्वतर्फ जाते सै तीन प एक शून्य तीन चार नंबर को मोटरसाइकिल अनियंत्रित भई दुर्घटना में पड़े दुर्घटना में पड़ कंचनपुरर्वास नगरपालिक आठ बस्ने मोटर चालक अग्नि ढकाल और मोटरसाइकिल पछाड़ी सवार सोही ठाव बस्ने अंदाजी बाईस वर्षीय अरुणा अरूण घिमिरे घाइते भएका छन् दुवैजना सामान्य घाइते भएको प्रहरले जनाएको छ उनीहरूको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार घर फर्किएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ मौसम बदलिएको छ पूर्वी र यता पश्चिम क्षेत्रका केही ठाउँ तथा मध्यक्षेत्रका थोरै ठाउँमा मेघगर्जनसहित छोटो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अन्तिम रूप दिने ता पाउने जिल्ला कार्यालय स्थानमा सड़क निर्माणमा अनियमितता भएको भन्दै उपभोक्ता समितिका पदाधिकारीद्वारा अख्तियारमा उजुरी कञ्चनपुरमा हत्या गरिएका विष्णुदत्ता भट्टका आफन्तद्वारा प्रहरी विरूद्ध आन्दोलनको घोषणा जंगली च्या खादा बजांग में एक परिवार का तीन जना बिरामी दार्चुलामा में एक महिला सुरक्षा कोष को प्रयोग भयतड़ी को रुद्रेश्वर धौपुचे में सड़क भासियो सड़क फासी अवरुद्धकुला अजय दिन लगने तपाई तपाई समासार प्रविधिटीहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ